नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा स्वागत छ म ध्रुवराज खनाल अब चितवनको बजार क्षेत्रका सर्वसाधारणहरूले डेङ्गु रोगको बारेमा चासो नदिने गरेको पाइएको छ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले सोमबारदेखि शुरू गरेको डेङ्गु रोग फैलाउने लामखुट्टेको लार्वा र पिउवा नष्ट गर्ने अभियानका क्रममा यस्तो पाइएको हो कतिपयले जानकारी पाएर पनि सचेतना नअपनाइएको पाइएको छ भने कतिपयले जानकारी पाएर पनि चासो नदिने गरेको पाइयेको भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो अभियानका क्रममा बजार क्षेत्रमा डेङ्गु फैलाउने लामखुट्टे प्रशस्त मात्रामा पाइएपछि जोखिम बढेको छ चितवन डेङ्गुको जोखिम जिल्ला भएकाले अभियानको रूपमा भोलिसम्म अनुगमन जारी रहनेछ आज जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहरर सिंह गोदार अनुगमन गरेको थियो सम्पूर्ण तथ्याङ्क सङ्कलन गरेपछि एक हप्तापछि मात्र एकिन जानकारी दिने कार्यालयले जनाएको छ विश्व जनसङ्ख्या दिवस दुई हजार तेह्रको अवसरमा आयोजना गरिने कार्यक्रम बारे जिल्ला जनस्वास्थ्य कार्यालयले यही कार्या सताइस गते परेको विश्व जनसङ्ख्या दिवसको अवसरमा आयोजना गरिने विविध कार्यक्रमको तयारी बारे आज भरतपुरमा सरकार छलफल गरेको हो सानै उमेरमा विवाह गरेका युवाहरूलाई सचेत गराउने उद्देश्यको साथ यस वर्ष किशोर अवस्थामा गर्भधानीण विकासमा व्यवधान भन्ने नारा तय गरिएको छ स्वास्थ्य कार्यालय र राष्ट्रिय युवाको विकासमा विद्यार्थीहरूका लागिमा चितवन जिल्लाका कलेज तहका विद्यार्थी जनसङ्ख्यासँग सम्बन्धित व्यक्ति तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेकाहरूको सहभागिता रहने जानकारी दिएको छ यस्तै पनी जिला तह में अध्यनर विद्यार्थी स्वास्थ्य तथा विभिन्न संबद्ध व्यवहार को सहभागिता रहने जिल्ला जनस्वास्थ्य कार्य चितवन का जनसंख्या श्रोत केन्द्र का संयोजक सीता दाहाल ने जानकारी दू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 तेस क्षेत्र का राजनैतिक दल का प्रतिनिधि टोर्वी का संस्था विद्यालय का प्रमुख तथा प्रतिनिधि विगत में भाग संचालित साक्षरता कक्षा प्रभावकारी निमित हो तथा निरक्षर को तथ्यांक सन का बेला छुट भैया नागरिक को खोजीगरी स्थानीय समेत साक्षर बनाने पर्ने समेत सरकार वाला को जोड़ थी रत्नगर एघार तेरह साक्षरता कक्षा संचालन स्वास्थ्य तथा वातावरण विवास समाज का कार्यक्रम संयोजक प्रदीप अधिकारी रत्नगर तेरह में रहकर कुल तीन सौ दुई, दुई जना साक्षर भ रत्नगर एगार कुल चार सौ पांच निरक्षर साक्षर जानकारी दु संस्था अध्यक्ष ज्ञानेन्द्र रेग्मी साक्षरता कक्षा संतानबे प्रतिशत भाग बड़ी साक्षर भई सको बाकी व्यक्ति साक्षर बनाने सामिक दबाव र गर्नुपर्ने बताउनुभयो रत्नगर एघार र तेह्रकाडा सचिव शङ्कर बहादुर गिरीले दुवैओडालाई पुनसाक्षर ओडा घोषणा गर्ने आधार तयार भइसकेकाले अब दोस्रो चरणको शिक्षा अगाडि बढाउनु पर्ने बताउनु सहभागी पञ्चकन्या उच्च माविका प्रधान मेघनाथ दुवडीले साक्षरता कक्षामा छुट भएकाहरूको पारिवारिक पृष्ठभूमि पत्ता लगाउन सके विद्यालय पढ्ने विद्यार्थीको सहयोगबाट पनि साक्षर बनाउन सकिने बताउनु भयो राप्रपा नेपालका प्रतिनिधि हरिहर पौडेलले साक्षर हुन बाँकी रहेकाहरूलाई साक्षर बनाउन आफूले व्यक्तिगत रूपमा पनि सहयोग गर्ने बताउनु दराई टोल विकास संस्थाका अध्यक्ष रमेश खनालले पढ्न इच्छुक निरक्षर नागरिक भए उनीहरूलाई पढाउन स्थानीय स्रोतबाटै पहल गर्न सकिने बताउनु कार्यक्रममा साक्षरता कक्षा गरेका सहयोगी कार्यकर्ता निरीक्षण अनुगमन में सहभागी शिक्षक टोलविकास संस्था का पदाधिकारी लगातार अनुभव सुनाता कक्षा को अवधि थोड़े भाई अन्न शिप सहित कार्यक्रम संचालन करोड़ दिए रत्नगरको नौ र दस वडामा निरक्षरता अनुमूलन गर्न आ आफ्नो क्षेत्रबाट पहल गर्ने त्यस क्षेत्रका सरकार वालाले प्रतिबद्धता जनाएका छन् तिन महिने साक्षरता कक्षाको समीक्षाका लागि आज रत्नगर दस जिरोनाको कृष्ण प्रणामी मन्दिरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् रत्नगर दसमा रहेका पाँच जना निरक्षर मध्ये चार सय तेत्तिस जना साक्षर भइसकेको रौमा निरक्षर रहेका घार मध्य चार सौ एकस जना एस वर्ष साक्षर भएको तीवडामा साक्षरता कक्षा चलाएको स्वास्थ्य तथा वातावरण विकास समाज नेपालका कार्यक्रम संयोजक प्रदीप अधिकारीले बताउनुभयो साक्षरता कक्षामा नियमित सहभागी नभएका साक्षर हुन नसकेका र निरक्षरको तथ्याङ्क सङ्कलनका क्रममा छुटेकाहरूको पुनः तथ्याङ्क सङ्कलन गरी उनीहरूका लागि विशेष कार्यक्रम सञ्चालन गरी साक्षर बनाउने योजना रहेको स्वास्थ्य तथा वातावरण विकास समाज नेपालका अध्यक्ष ज्ञानेन्द्र रेग्मीले कंपनी <ग्रागी> रजिस्टार को कार्यालय को भरतपुर स्थित चितवन मेडिकल कलेज को आर्थिक अनियमितता संबंधी छानबीन प्रक्रिया अगाने छानबीन के का रजिस्ट्रार कार्य त्रिपुरेश्वर एन को दफा एक्सार को निरीक्षक नियुक्तिका लागि सिलबन्दी दरखास्त आह्वान समेत गरेको छ स्थापना कालदेखि नै विभिन्न कारणले चर्चा र विवादमा आउने गरेको चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा आर्थिक अनियमितता भएको भन्दै एघारजना सेयर सदस्यहरूले उजुरी दर्ता गराएपछि कम्पनी रजिस्ट्रारको कार्यालयले छानबिन प्रक्रिया अगाडि बढाएको हो अस्पतालका चौतिस मध्ये एघार सेयर धनीले कम्पनीको प्रबन्ध सञ्चालक डाक्टर हरिशचन्द्र नेयोपानीले आर्थिक अनियमितता तथा आफै कम्पनी रजिस्ट्रारको कार्यालयमा मुद्दा का नेवपानीले कर्मचारीलाई छ करोड पेक्सी दिएको नक्कल हिसाब देखाएर रकम दुरुपयोग गरेको डाक्टर शीतल अधिकारी र गोपेन्द्र देवका नाममा रहेको दुई करोड पचासी लाखको सेयर कम्पनी एन दुई हजार दफा बत्तीस विपरीत आफैले खरिद गरेको प्रबन्ध सञ्चालकको मासिक तलब तिन लाख हुने सञ्चालक समिति निकासा दिएको झण्डै बाइस भरपाई पेश गर्न नसकेको सियर धनी सुन्दर भूषालको एक करोड रुपियाँको सियर संस्थाकै रकमले खरिद गरे पनि रकम कम्पनीमा नबुझाएको आरोप लगाइएको छ मेडिकल कलेजका प्रबन्ध सञ्चालक विरुद्ध कम्पनी रजिस्टारमा निवेदन दर्ता गराउने सियर ध्वनिहरूमा डाक्टर जागेश्वर गौतम डाक्टर आनन्द प्रसाद रेग्मी डाक्टर केशवराज भर्तेल कल्पना हाडा डाक्टर अर्जुन श्रेष्ठ डाक्टर बहादुर सेणाई मेनका मानन्द्र डाक्टर सुरेश पाण्डे मकमलीपिया जीवन कुमार श्रेष्ठ र निलेश कुमार अग्रवाल रहेका छन् अस्पतालमा पाँच कर्मचारी कार्यरत छन् भने सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् पूर्वी चितवनको शिखर हरियाली सामुदायिक वनमा आज वृक्षारोपण गरिएको छोपण गरेको वृक्षारोपण गरेको सामुदायिक प्रसाद आचार्यले जानकारी दिनुभयो दुई हजार पाँच बिरुवा रोपिने स्व सामुदायिक वनमा आज दुई हजार बिरुवा रोपेको आचार्यले बताउनु भयो बाँकी बिरुवा रोप्न उपभोक्तालाई जिम्मा दिएको छ चेपाङ जातिको बस्ती रहेको स्वेक्षामा चिउरीलाई र इलाका प्रहरी कार्यालय डडुका प्रहरी वनका पदाधिकारी सदस्य उपभोक्ताको सहभागितामा वृक्षारोपण गरिएको थियो वृक्षारोपण अघि आयोजित औपचारिक कार्यक्रम वनकादार प्रसाद आचार्यको अध्यक्षता तथा सशस्त्र प्रहरी गढिमाईगढ भण्डाराका सही बलराम खतुको प्रमुख आतिथ्यतामा भएको थियो कार्यक्रममा इलाका प्रहरी कार्यालय डडुवाका प्रहरी सहायक निरीक्षक दीपक राजखनाल स्थानीय बुद्धिजीवी सोनबहादुर पर्जा वनका उपाध्यक्ष ठाकुर भट्ट सचिव लक्ष्मी श्रण कौशिला थापा मगर लगायते बोल्दै वन संरक्षणका लागि स्थानीयवासी नै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए केुङ्गे खोलामा आएको बाढीले कावासुती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी पाइप बगाएको छ सोमबार राति बाढीले आएको बाढीले केरुङ्गे खोला इन्टेकदेखि हात्तीखोर पानी प्रशोधन केन्द्रसम्म बिछाइएको पाइप तथा पाइप संरक्षणका लागि लगाएको ग्याबिङ बगाएको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णु प्रसाद भोषालले पाइप बगाउँदा खानेपानी आपूर्ति बन्द भएको छ पाइप मर्मत नभएसम्मका लागि नियमित रूपमा खानेपानी सेवा पुर्याउन नसकिने पानी कावा सुतीमा खाने पानीको हाहाकार भएको छ अब पालो अर्पण जना जना राजनैतिक दलहरू सबैभन्दा बढी भ्रष्ट भएको भ्रष्टाचार विरुद्ध रियासिल ट्रान्सपरेन्सी इन्टरनेसनलको सर्वेक्षण तपाईँलाई कस्तो लाग्यो ए सुरै आना सही बेबनावटी र था सही थाहा छैन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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगं सडक खण्ड खुला छ त्यसै गरी नारायण मुगलिन मुगलिन विशेष काठमाडौँ मुगलिन दमली पोखरा नारायणगढ परासी बुटो सडक खण्ड पनि खुला छन्सट्ठी सात सय त्रिचालिस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 अवस्थर्पण सबका सदै का रेडियोअर्पण संगे इंटरनेट ऑनलाइन में संसार भर के साथ सुनी साढ़े छजे अर्पण स्थानीय ध्रवराजाई नमस्कार